अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको युवसाईमा प्राविधिक कक्षमा हुनुहुन्छ राज र मस्कबाईले आफ्नै साथी दिवस मगर। सुनिराख्नु भएको छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहाजको ध्वनि तरङ्ग सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीलाई लगेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगा हजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन हरेक प्रस्तुतिको साथ उपस्थित हुन्छौँ तपाईँकै सम्झना समर्पणहरू लिनको लागि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा भने आज निकै नै रमाइला नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ र भर्खरै बजारमा नेपाली फिल्मका गीतहरूलाई हामी कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिसमा हामी जुटिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईटा बाटो भएर आफ्ना आफन्त जन घर पर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्न रा, सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणकी बसाय सुन्न सक्नुहुनेछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार र कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले डाक्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर सबिना चाहिँ के छ तपाईँको नायान सुनाउनुहोस् हाम्रो पनि सबै ठिक छ अनि के कसरी बिताइरहनु भएको छ दिनहरू अनि हिरो पारमा चाहिँ कतिको व्यस्त हुनुहुन्छ भन्नै पर्दैन है विस्तताको कारणले पनि हामीलाई सम्झेर माया गरिदिनु भएको छ खुसी लाग्छ सबिना सहभागी जनाउनु भएको छ आज हुन्छ सबिना जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छु नमस्कार यति बेला देवघाटबाट सबिन आउनुभएको थियो आफ्नो आफन्त यस्तो मित्रहरूलाई सम्झना राखेर रा विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आउन सक्नुहुनेछ आफ्ना आफन्त झन् घर पर्याएर लगाएर तपाईँका सम्पूर्ण प्रिजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको आजको व्यवसायमा भने भर्खरै बजारमा आएका नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ रिलिज भएका वा रिलिज हुन बाँकी फिल्महरूलाई कार्यक्रम फिल्मको सङ्घहरूलाई कार्यक्रममा स्थान दिने हामी गरिराखेका छौ तपाईँ केही सम्झना समर्पणहरू पनि लिनेछौँ पनि आउन सक्नुहुनेछ दुईवटा टेलिफोन नम्बर फटाफट डायल गर्नु शून्य र शून्य सपन्न पाँच त्रिसठी भएर कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ प्राविधिक मित्रले सह गरिराख्नु भएको छ हेलो हजुर नमस्कार, नमस्कार. नमस्कार. सहभागी हुनु भएको छ कसलाई सम्झिन चाहनु अनि यहाँ बहिनी रेडियो सुनिरहनुहुन्छ अनि <laughs> मेरो अनि विदेश बाहिर जाने भाइ अनि मेरो चाहिँ श्रीमान अनि मेरो मम्मी पनि सुनिरहेछ यता हाम्रो ठुलबाले पनि सुनिरहेछ अनि मेरो नानाहरू पनि सुनिरहेको छ मेरो यो रेडियो अर्को सुनियो सबैजनालाई चाहिँ अनि ताराको तर्फबाट सबैलाई चाहिँ राम्रो हुन्छ ताराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो यति बेला जुगेराबाट तारा आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त इष्ट सम्झना राख्न सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो नमस्कार हजुर भंडाराट्य ताराजी के नया ना खबर सुना हम सब ठीक सारी खासा खाना भाई हम छाइना कार्यक्रम सकने लगत हो कि ताराजी हो आज कार्यक्रम में सहभागी हो कसला समझना चाहूँ धन्यवाद हुन्छ तरा जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुटिन्छौ नमस्कार यति बेला भण्डाराबाट तारा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ र हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको ते भएर तपाईँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आउँदै गर्नुहोला अब नै एउटा नेपाली फिल्मको गीतलाई कार्यक्रममा स्थान दिने बेला भएको छ यो गीतपछि फेरि उपस्थित हुने नै छौ लो लो लो लो लो लो बाको चौरासी पूजा अनि छोराको व्रतबन्द गर्ने दिन नजिकै सक्यो पूजा सामग्री के बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खै चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि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 अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ टिभी डिप फ्रिज वासिङ मेसिन भ्याकुम क्लीनर पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी टोषी क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ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 थाहा छैन र हजुरलाई एकै ठाउँमा पाइन्छ न्यु नेसनल बुक साइन्ड स्टेसनरी जाउँ सधैँ सम्झेर सौराछो घरि घरी न्यु नेसनल बुक साइन्ड स्टेसनरी जाउँ सधैँ सम्झेर सौराछो घरि घरी जाउँ सधैँ सम्झेर सौराछो घरि घरी हामी, हामी कहाँ सरकारी विद्यालय बोर्डिङ स्कुल तथा क्याम्पसका पाठ्य धार्मिक किताब स्टेशनरी रत्नवल फोन शून्य छप्पन्न पांच बैसठी पांच सौ उन्नाइस मोबाइल अंठानब्बे पांच पचास छाईसो घो घरे जारे <muchas>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 बीस सी सी का पल्सर बाइक मई सर्वाधिक बिक्री पिकअप रा एक सौ पच्चीस एक सौ पचास सीसी को डिस्कभर बाइक एक सौ सीसी को प्लाटिना बाइक साथाइनांस सुविधा एक्सचेंज अफर जीनियन स्पीयर्स पार्ट तथा दक्ष रवी मेकानिक द्वारा सर्विस को सुविधा बजाज कंपनी को, को आधिकारिक बिक्रेता आशीर्वाद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 बीबीए एजुकेशन सेंटर रत्नगर आठ दूर संचार बेसिक कोर्स प्रबंधक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पांच बैसठी ती तीन सौ पचपन्न मोबाइल अंठानब्बे कुमार इकावन फोन तीन सौ चौवालीस पुनः सी सी कैमरा को निगरानी में पढ़ाई होने जानकारी कराइ गुणस्तरीय शिक्षा को कसे कसे मुश्किल पोखरामा मुस्किलजा हो मज टाडा मेरो दिल पोखरामा नमस्ते माएक प्रमोद खरल अंदर एक सौ सात अपना पांचमें घास करना पनी, कोई न कोई तो दो रहे था।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 कार्यक्रममा कोही मित्र हुनुहुन्छ कहाँबाट हुनुहुन्छ सनकजी के छ तपाईँको नायन खबर सुनाउनु अनि आज खास खानु भयो कि हाम्रो भएको छैन कार्यक्रम सकिने लगती हुनेछ जी हुन्छ आज कार्यक्रममा सहभागी जनाउनु भएको छ कसलाई सम्झिन चाहनुहुन्छ अनि सुकलाल के अनि भाजाहरू आछौ सजल सनक भन्छु नि नदिने सम्पूर्ण जामा हुन्छ सनकजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौ नमस्कार नमस्कार यति बेला कुराकबाट सनक तामाङ गाउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर रा विदा भइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गरै गरी तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन र शून्य छपन्न पाँच त्रिसठी कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रम सुन्न सक्नुहुनेछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्फ एक सय इन्टरनेट अनलाइनको डब्लु डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ कार्यक्रम अर्पण र समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रम अर्पण समर्पणको व्यवसायमा भने आज नयाँ नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ नयाँ नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराख्छ आखिकसो अ टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इशारा गरिराखनु भएको छ हेलो जो नमस्कार नमस्कार कामडी को भन्दै हुनुहुन्छ म जोगराबाट अंजु जोगराबाट अंजु अञ्जु जी सुनाउनुस जोगरातिरको नयाँ नयाँ खबर के छ एकदम ठीक छ दादा एकदम ठीक छ अनि दादाको नि हाम्रो पनि सबै ठीक छ अंजु जी पहिलो चोटी हुनुहुन्छ है कार्यक्रममा त्यसो भए रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा होल परिवारबाट धेरै धेरै स्वागत छ अन्जुजी कार्यक्रममा स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ हामीलाई चटक्कै माया मार्नु भएन नि सहभागी हुनुहुन्छ श्रृङ्खलाहरूमा यति बेला जोगराबाट अन्जु आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ प्राविधिक मित्रकै सारा हेलो हजुर हेलो नमस्कार हजुर कहाँबाट हुनुहुन्छ अनि कतिको व्यस्त हुनुहुन्छ साह्रै रोपारमा हुन्छ रविनजी कार्यक्रममा सहभागी हुनुभएको छ सम्झिन चाहनुहुन्छ आज मसँग साथीहरू तिलन गुरुङ हुन्छ रविन्दी कार्यक्रममा अरू बढी खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थिति चलाउँदै गर्नु होला अहिले छुट्टिन्छु नमस्कार यति बेला भालुमाराबाट रवि ग्रुम आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना राखेर विदा पाइसक्नु भएको छ र फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार भण्डारा राममायाजी सुनाउनुहोस् आज के कसरी बिताइरहनु भएको छ दिनहरू हाम्रो पनि सबै ठिक छ अनि खास खानुभयो कि नै हाम्रो भएको छैन राममायाजी आज तपाईँ चाँडै हुनुभएछ हुन्छ राममायाजी कार्यक्रममा सहभागी हुनुहुन्छ आज कोही कसलाई सम्झन चाहनुहुन्छ <laughs> राममायाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौ नमस्कार ये थी बेला भंडारा बट राम परिहार आने वे अपना आप इष्ट मित्र समझना राखे विदा भैस हमीर भी सदैं समझना मया कर फिर भी कोई मित्र होगा अपना समझना समर्पण राख्को लगी हेलो हजू नमस्कार मरामे आरमी। मेघनाथ जी के तब नया नौला खबर आरोम असरी बिताइन भाई दिन हुन्छ मेघनाथजी कार्यक्रममा सहभागी हुनुहुन्छ कोही कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हुन्छ मेघनाथजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौ नमस्कार यति बेला रनपाबाट मेकनाथ न्युपाने आउनुभएको थियो हामीलाई निकै नै माया गर्नुहुन्छ आफ्ना आफन्त इष्ट मित्रहरूलाई पनि सधैँ आफ्ना सम्झनाहरू बाँड्नुहुन्छ र फेरि पनि आफ्ना सम्झना समर्पण बाँड्नको लागि कोही मित्र टेलिफोन सम्पर्कमा आउनु भइसकेको छ भनेर प्राविधिक मित्रहरूले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट पार्वती तामाङ पार्वतीजी के छ तपाईँको नयाँ नुलो खबर सुनाउनु हुन्छ पार्वतीजी कार्यक्रममा सहभागी हुनुहुन्छ रामल हुन्छ पार्वतीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थिति जनाउँदै गर्नु होला अहिले छुट्टिन्छौ नमस्कार यति बेला कोरागबाट पार्वती तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट सम्झना राखेर रा विदा भइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झाउनुहुन्छ माया गरिराख्नुहुन्छ र तपाईँ पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आउनु सक्नुहुन्छ भन्दा भन्दै आजको कार्यक्रमबाट विदा माग्नुपर्छ भन्दै प्राविधिक मित्रले सरा गरिराख्नु भएको छ र यतिजलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघा सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर संसारको जुनसुकै कुनामा रहेर रह पनि रह सुनेर रह साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो देउघाटबाट सबिना जुगराबाट तारा भण्डाराबाट तारा कुराकबाट सनक तामाङ जुगराबाट अन्जु भालमाराबाट रविन्द गुरुङ र भण्डाराबाट राममाया परियार रणपाबाट मेकनाथ न्युपाने अन्तिममा फोन गर्ने साथी कोरागबाट पार्वती तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र यति बेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्र राजलाई विशेष आभार प्रकट भन्दै तपाईँको आफ्नै लोकसङ्गीतको सहयात्री म दिवस्छु मगर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट उजेल पर्छु नमस्कार